नमस्कार रेडियो नमस्कारमा दक्षिण एसियाकै नमुना मानिने बिपी कोइराला मेमोरियल क्यान्सर अस्पताल भरतपुर यज्ञपुरीमा अत्याधुनिक दुईवटा मेडिकल उपकरण ल्याइने भएको छ करोड़ रकम खर्चे एमआरआई रिटी स्कैन पेट उपकरण लिया तैयारी अस्पताल का कार्यकारी निर्देशक डा एलएन सिंहले जानकारी दिनुभयो यस उपकरणको सहयोगबाट गरिएको परीक्षण नतिजा नब्बे प्रतिशत निश्चित हुने डक्टर सिंहको भनाइ छ हामीले पहिलेदेखि नै यस उपकरण ल्याउने योजना बनाएका थियौँ कार्यकारी निर्देशक डाक्टर सिंहले भन्नुभयो मेसिन किन्ने योजना रातो किताबमा नै परेपछि अब चाहिँ आउँछ भन्नेमा हामी ढुक्क छौँ र साथमा खुसी पनि भएका छौँ त्यस्तै क्यान्सर उपचार सेवा विस्तारका लागि अन्य जिल्लाहरूमा पनि उपयुक्त ठाउँ हेरी सम्भाव्यताको अध्ययन भइरहेको डाक्टर सिंहको भनाइ छ दुईवटा अत्याधुनिक मेसिन ल्याएपछि चौबिसै से घन्टा सेवा दिने कार्यकारी निर्देशक सिंहले बताउनुभयो दैनिक जसो पाँच सय हाराहारीमा बिरामी जाँचका लागि आउने गरेकोमा दुई जति दैनिक नयाँ बिरामी हुने गरेको अस्पतालले जनाएको छ चितवनको पहाडी गाविस शक्तिखोरमा रहेको जनप्रगति सामुदायिक वनले उपभोक्ताहरूको गरिबी हटाउन आय का कार्यक्रम सञ्चालन गरेको छ सामुदायिक वनले गरिबी हटाउने कार्यक्रम सञ्चालन गरेपछि विगतमा वन पैदावार स्वरीमा संलग्नहरू पनि संरक्षणमा लागेका छन् वन स्थापनाको केही वर्ष वन संरक्षण र व्यवस्थापनको काम गरेको स्वसामुदायिक वनले पछिल्लो समय गरिबी हटाउने अभियानलाई प्रमुखताका साथ जोड दिएको छ पहाडी क्षेत्र भएकाले सो सामुदायिक वनका पचास प्रतिशत उपभोक्ताहरूको आर्थिक अवस्था कमजोर रहेको छ विपन्न उपभोक्ताको जीवनस्तर उकासने कामसँगै उनीहरूलाई वन संरक्षणमा क्रियाशील बनाउने रणनीति सामुदायिक वनले अख्तियार गरेको छ सामुदायिक वनले आय कार्यक्रम सुरु गरेपछि बिहान बेलुका हात जोर्न मुस्किल हुने उपभोक्ताहरूले सहज रूपमा जीवनयापन गरिरहेका छन् उपभोक्ता मुखी कार्यक्रम सञ्चालन गरिरहेको सुसामुदायिक वनले दस वर्षभित्र सबै उपभोक्तालाई गरिबीबाट मुक्त गराउने लक्ष्य राखेको सामुदायिक वनका अध्यक्ष बहादुर थापाले बताउनु भयो हामीले वनलाई व्यवस्थापन गरेर हरियाली बनायौँ वनका बन अध्यक्ष थापाले भन्नुभयो अब संरक्षणसँगै उपभोक्ताको गरिबी हटाउनुपर्छ भनेर उपभोक्ता मुख्य का कार्यक्रमलाई जोड दिएका छौँ सुसामुदायिक वनले उपभोक्ताको गरिबी हटाउन घर गर नभएकालाई घर बनाइदिएको छ भने आर्थिक अवस्था कमजोर भएकालाई आय आर्जन मार्फत जैविकोपार्जनको माध्यम जुटाउने काम गरेको छ ग्यास विक्रेता महासङ्घ केन्द्रीय समितिको निर्देशन बमोजिम ग्यास विक्रेता सङ्घ चितवन आन्दोलनमा होमिने भएको छ ग्यास बिक्री बापत आउने कमिसन बढाउनु पर्ने माग गर्दै आएको सङ्घले छ गतेदेखि उद्योगबाट उत्पादित ग्यास खरिद तथा बिक्री बन्द गर्ने भएको छ सङ्घले शुक्रबार भरतपुरमा आयोजना गरेको पत्रकार सम्मेलनमा सङ्घका केन्द्रीय उपाध्यक्ष विष्णु पौडेलले आफरले आफ्नो गत को पांच प्रतिशत कमीशन पाँगने भन्द माग पूरा न भई थपकड़ा आंध्रमा कार्यक्रम लियाने उहाँले चेतावनी दिनुभयो उहाँले सङ्घ साउन छ गतिदेखि सम्पूर्ण उद्योगहरूमा धरना दिँदै जाने समेत जानकारी दिनुभयो दस गतिसम्म पनि सहमति नभए सम्पूर्ण ग्यास सिलिन्डरहरू विक्रेताले उद्योगमा फिर्ता दिने बताउनुभयो केही समय अगाडि सरकार र ग्यास उद्योग विक्रेता सङ्घबीच भएको वार्तामा ग्यास उद्योग र विक्रेताहरूलाई प्रति सिलिन्डर उन्नाइस रुपियाँ बिस पैसा दिने सहमति भएको थियो उक्त सहमतिपछि उद्योगहरूले विक्रेताहरूलाई कमिसन दिने सहमति भए पनि अहिलेसम्म पनि नदिएको उपाध्यक्ष पौडेलको आरोप छ पहिलेदेखि नै जुन कमिसन थियो त्यो अहिले बढेको छैन उहाँले भन्नुभयो नेपालमा ग्यास भित्र तिन सय रुपियाँ पर्थ्यो त्यति बेला पनि कमिसन 25 रुपियाँ थियो अहिले 1450 हजार हुँदा पनि उही छ स्मरण रहोस् चितवनमा मासिक सत्तरी सिलिन्डर ग्यास खपत हुन्छ चितवन र नवलप्रासीको क्षेत्रमा आठवटा ग्यास उद्योग सञ्चालनमा रहेका छन् नारायणगढ़ क्षेत्र में रहकर होटल को संचालनला व्यवस्थित बना सामुदायिक सेवा केन्द्र प्रहरी र व्यवसाय एकमत भएका छन् शुक्रबार भएको छलफलमा छ वर्षअघि लागू गरिएको अठार बुद्धि आचार संहिता पूर्ण कार्यान्वयन गर्न गराउन सबै पक्ष मिलेर अघि बढ्ने समझदारी भएको हो आचार संहितामा होटलमा बालश्रम लगाउन नपाइने राति एघार बजेपछि होटल सञ्चालन गर्न नपाइने कामदारलाई परिचय पत्र दिनुपर्ने कलेज र आएका युवा युवतीलाई लजका कोठा नदिने लगायतका बुधा समावेश रहेका छन् आचार संहितालाई पूर्ण कार्यान्वयनमा उदेश्य सेवा केन्द्र प्रहरी रेत रूप में मिले होटल को वर्तमान स्थिति बारे स्थलगत अनुगमन करने शुक्रमा होटल को अवस्था मजदूर को तथ्यांक समेत सङ्कलन गरिने भएको छ सूचना सङ्कलनको संयोजन गर्ने जिम्मेवारी सेवा केन्द्रका सूचना तथा सञ्चार संयोजक अर्जुन अधिकारीलाई दिएको छ भदो महिनासम्ममा सूचना सङ्कलन गरिने र साझा समझदारीमा होटल सञ्चालनलाई थप व्यवस्थित बनाउने संयोजक अधिकारीले जानकारी दिनुभयो सेवा केन्द्र होटल व्यवसाय र प्रहरीको समेत टोली सूचना सङ्कलनका लागि साउन दस गतिबाट खटिनेछन्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 णिज्य आफू माथतमा रहेका व्यवसायहरूलाई व्यवसाय दर्ता गरी सञ्चालन गर्न र अनिवार्य रूपमा पन्ध्र दिनभित्र मूल्य सूची राख्न व्यवसायलाई अवगत गराउने एम्बुलेन्स सेवा प्रदायहरूले आफ्नो नियम विपरीत काम गर्न नपाउने र गरिएको पायमा कारवाही गर्ने लगायतका निर्णय गरेको छ उद्योग वाणिज्य विभागले हरेक जिल्लालाई वार्षिक तीस दिन बजार अनुगमन गर्न निर्देशन दिए पनि जिल्ला प्रशासन कार्यालय चितवनले वर्षको 36 बजार दुई सय एकतिसवटा पश्चामा चेक एक जाँच गरिएको थियो जिल्ला प्रशासन कार्यालय चितुवनले जिल्लामा आपतकालीन कार्यालय निर्माण गर्ने भएको छ सिद्धवन जिल्ला बाढी र भूकम्पीय हिसाबले जोखिममा रहेकाले दैविक प्रकोपबाट हुने क्षति न्यूनीकरण गर्न पूर्व तयारी गर्ने उद्देश्यले आपतकालीन कार्यालय निर्माणमा तदारुकताका साथ लागेको प्रमुख जिल्लाधिकारी नरेन्द्र दाज शर्माले बताउनुभयो बर्सातको मौसम भएकाले बाढीबाट हुने सम्भावित घटनालाई न्यूनीकरण गर्न तत्कालै कार्यालयले काम थालनी गर्ने उहाँको भनाइ छ कार्यालय स्थापनापछि तटीय क्षेत्रमा पुगे स्थानीयहरूलाई पूर्व अभ्यास गराइनेछ जसबाट दैविक जिल्ला शिक्षा कार्यालय चितवनले अनुमति बिना संसारमा रहेको कोचिङ कक्षाहरू बन्द गर्न निर्देशन दिएको छ क्षेत्रीय शिक्षा निर्देशालय हेटौडाले गत गते काटेको पत्रमा अनुमति नलिए कोचिङका कक्षा चलाएका इन्स्टिच्युट बन्द गराउन निर्देशन दिएको थियो शिक्षा नियमावली दुई हजार नियम एक बमोजिम अनुमति नलिए कक्षा सञ्चालन गरिरहेका इन्स्टिच्युटहरूलाई बन्द गर्न जिल्ला शिक्षा कार्यालयले एकमष्ट पत्र काटेर निर्देशन दिएको हो शिक्षा नियमावली विपरीत कक्षा सञ्चालन गरिरहेको भए नियमावली बमोजिम नियमसँग तत्काल सञ्चालन गर्न निर्देशन दिएको छ चितवन उच्च महावि भरतपुरमा शिक्षक नियुक्ति गर्दा शिक्षा नियमावली विपरीत भएको भन्दै नेपाल तरुण दलका जिल्ला सचिव आनन्द राउतले आपत्ति जनाउनु भएको छ चितवन उमाविले दक्ष शिक्षकभन्दा पनि शिक्षण अनुमति पत्र नभएका र व्यवस्थापन समितिका व्यक्तिहरूका आफन्तलाई भर्ती गरेको उहाँले दावी गर्नुभयो निजी स्रोतबाट तलबत्ता खाने गरी विद्यालय व्यवस्थापन समितिले दुई हजार उनान्सत्तरी चैत्र छब्बिस गति शिक्षकको लागि विज्ञापन खुला गरेकोमा ख उना जिल्ला शिक्षा कार्यालयमा निवेदन दिनु थियो सोही निवेदनको आधारमा छानबिन गर्दा नियुक्त गरिएका सिक्षक मध्ये चारजनाको शिक्षण अनुमति पत्र समेत नभएको छानबिनका लागि घटेका विद्यालय निरीक्षक प्रतिवेदनमा उल्लेख कर राउतले निमन रूप शिक्षक नियुक्त करना मग समेत ज्येष नागरिक, का का नागरिक, नागरिक, नागरिक बने का ऐन कारण न सजा घर परिवार बाद अपहेलित बनपरिक हिजो भरतपुर में आयोजित एक कार्यक्रम का वक्ता ज्येष्ठ नागरिक का सवाल विषय एक दिन अंतरिया कार्य कार्यक्रम में बोलने वक्ता हु ज्येष नागरिक ऐन दुहार तिरसठी साठी वर्ष मथिक सब ज्येष्ठ नागरिक बने सम्मान तर व्यावहारिक नई थी मानवाधिकार समूह चितवन शाखाले आयोजना गरेको सो कार्यक्रममा बोल्ने वक्ताहरूले कानुनले दिएका कुरालाई व्यापारमा उतार्नका लागि असहज भएको भन्दै यसका लागि सहज बनाउन सबै पक्षबाट पहल हुनुपर्ने उनीहरूको भनाइ थियो समूह चितवन शाखाकी अध्यक्ष रुकु अधिकारीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा जिल्ला एसोसिएसन चितवनका अध्यक्ष राजकुमार श्रेष्ठ समकी मध्यमाञ्चल संयोजक विष्णुमाया पाण्डे चेतनाथ बराल धनवल्लभ ने गुरुदत्त पौडे लगायतले बोल्नु भएको थियो रत्नगर पिठुवा जोड्ने बुढीकुलो भएर बग्ने खहरे खोलामा बाँसले बनाएको अस्थायी पुलको शुक्रबार उद्घाटन गरिएको छ स्थानीय बासीको सक्रियतामा निर्माण गरेको सो पुलको रत्नगर नगरपालिकाका निमित्त कार्यकारी अधिकृत सीताराम पोखरेलले उद्घाटन गर्नुभएको थियो रत्नगर नगरपालिका नम्बर एघार र बाह्र तथा पिठुवा सात र जुटपानी पाँचको सिमानामा पर्ने सोठमा नगरपालिका र गाविसको आनथापले लामो समयसम्म पनि पुल निर्माण हुन सकेको थिएन पुल नभएर विद्यार्थी तथा स्थानीयवासलाई आवाजातमा समस्या भएपछि स्थानीयको सक्रियतामा पुल निर्माण गरिएको राष्ट्रिय प्राथमिक विद्यालय जमुनापुर कका शिक्षक कृष्ण प्रसाद अधिकारीले जानकारी दिनुभयो पुल नहुँदा विशेष गरेर स्थानीय जमुनापुर राप्राबी कर सगरमाथा बर्डिङमा पढ्न आउने जाने विद्यार्थी बालबालिकालाई समस्या परेको थियो खोला भएर दैनिक एक हजार जति विद्यार्थी बालबालिका ओहोर दोहोर गर्ने र पुल नबनेर समस्या भएको शिक्षक अधिकारीले बताउनुभयो पुल निर्माणका लागि स्थानीय विकास मन्त्रालयबाट पाँच लाख रुपियाँ निकासा भएको भए पनि सो ठाउँमा पुल निर्माण हुन सकेको थिएन तर स्थानीय जन श्रमदानका साथै चन्दा सङ्कलन गरी चौतिस हजार पाँच सय अठासीको लागतमा स्थानीयले काठेपोल निर्माण गरेपछि आवाजातमा सहज भएको भन्दै स्थानीयवासी खुसी भएका छन् एकीकृत नेकपा माओवादीको विद्यार्थी सङ्गठन अखिल क्रान्तिकारले हिजो सत्य स्मृति क्याम्पस रत्नगरमा क्याम्पस प्रमुखको कार्यकक्ष र व्यवस्थापन समितिका अध्यक्षको कार्यकक्षमा ताला लगाएका छन् असार छब्बिस गते अडचालिस घन्टे अल्टिमेटम दिदै नौ बुधी माग राख्दै ज्ञापन पत्र बुझाएकोमा क्याम्पस प्रशासनले लामो समयसम्म पनि कुनै सुनवाई नगरेपछि ताला लगाएको क्रान्तिकारीका इलाका इन्चार्ज दयराम पौडेलले जानकारी दिनुभयो क्रान्तिकारीले विगतका सम्मति कार्यान्वयन गर्नुपर्ने क्याम्पस प्रमुख नियमित उपस्थित हुनुपर्ने पुस्तकालयका कर्मचारीलाई दिएको अतिरिक्त रकम फिर्ता लिनुपर्ने लगायतका माग रहेको पौडे भ एकीकृत नेकपा माओवादीको युवा सङ्गठन वाइसिएल सितवन जिल्ला निर्वाचन क्षेत्र नम्बर दुईको क्षेत्रीय कार्यालय रत्नगराट पर्सोनीमा स्थापना गरिएको छ कार्यालयको एक कार्यक्रमका बीच हिजो पार्टी राज्य समिति सदस्य एवं पार्टी क्षेत्रीय संयोजक विष्णुहरी तिमल सिन्हाले उद्घाटन गर्नुभयो कार्यालय उद्घाटन समारोहमा बोल्दै प्रमुख अतिथि तिमल सिन्हाले उत्पादन कार्यमा जुटी आर्थिक क्रान्तिमा लाग्न आग्रह गर्नुभयो क्याम्पासवरमा जारी अन्तर विद्यालय फुटबल प्रतियोगिताको शुक्रबार सम्पन्न पहिलो खेलमा सिर्जना बोर्डिङ भरतपुर विजयी भएको छ सिर्जनाले बालकुमारी कन्या उच्चमाविलाई दुई एकले हराएको हो त्यस्तै दोस्रो खेलमा एसओएस बालग्राम भरतपुरले सनराइज बोर्डिङलाई एक शून्य गोल अन्तरले पराजित गरेको छ आज लक्ष्मी उच्चमावि र सत्यम जेबेर्सबीच खेल हुने आयोजकले जनाएको छ अब पालो अर्पण आवाजको। अर्पण जनावाजमा जनावाज हाम्रो प्रश्न छ अध्यक्ष मात्र राखेर अरू सबैलाई केन्द्रीय सदस्य बनाउने एकीकृत एक नेकपा माओवादीको प्रस्तावप्रति तपाईँको विचार के छ यी समस्या समाधानको प्रयास बे झनै विवाद निम्ताउने काम र सी हतारको निर्णय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 अवस्त बिहान सात बजे अर्पण स्थानीय समाचार सकियो ध्रुवराज खनार विदा नमस्कार